दुट कम, दुट संसार बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा सरकारले मिति घोषणा गरे तिन महिनामा स्थानीय निकायको निर्वाचन हुने निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताउनु भएको छ हिजो भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख आयुक्त उप्रेतीले सरकार र राजनैतिक दलहरू बिच यसका लागि सहमति हुनुपर्ने बताउनु भयो निर्वाचनका सरकारले राजनैतिक दलसँग सहमति गरेर मिति प्रयोग गरी आयोगले निर्वाचनको कामलाई अगाडि बढाउन पनि सजिलो हुने उप्रेतीको भनाइ थियो पत्रकार भेटघाटमा बोल्दै उप्रेतीले स्थानीय निकायको निर्वाचन संविधानसभाको निर्वाचनभन्दा जटिल हुने भन्दै छिटै मन्त्री परिषदको निर्णयले स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्नुपर्ने सुझाव दिनुभयो सरकारले स्थानीय निकायको निर्वाचनको ऐन ल्याउन जरुरी रहेको समेत उप्रेतीतिको भनाइ थियो त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले यही अवस्थामा रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई त्रिवेको स्वामित्व हस्तान्तरण नहुने बताउनु भएको छ वरेन्द्र बहुमुखी क्याम्पसमा हिजो आयोजित कार्यक्रममा सहभागी बन्न आउनुभएका न्यौपानेले कसैले चाहँदैमा त्रिवे स्वामित्वको कृषि क्याम्पस र यसका संरचनाहरू हस्तान्तरण नहुने बताउनुभयो न्यौपानेले सोबेको निर्वाचन त्रिवेणीलाई नचाहिएको भन्दै चाहिने विद्यार्थी सङ्गठनले सहमति गरेर आएमा मात्र त्रिवीले निर्वाचन गर्ने जानकारी दिनुभयो नेपालको परराष्ट्र नीति र वर्तमान सन्दर्भ विषयको का अन्तर्क्रिया कार्यक्रममा बोल्दै शिक्षा शिक्षाध्यक्ष न्याउपानेले त्रिभुवन विश्वविद्यालयमा विगतमा प्रभावित शैक्षिक क्यालेन्डरलाई आफूहरूले ट्र्याकमा ल्याउन लागिपरेको पनि बताउनुभयो त्रिवी प्राध्यापकसँग एकाइ ब्रेन्द्र क्याम्पस कर्मचारीसँग र वेन्द्र बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा भएको सो कार्यक्रम आयोजनामा सो कार्यक्रम भएको थियो रत्नगर नगरपालिका वा नम्बर सातमा थप तिन बिघा सार्वजनिक जग्गा एक छ नगरपालिकाले सार्वजनिक जग्गा छुट्याउने अभियान अन्तर्गत हिजो रत्नगर सातको सिसैमा रहेका थप तिन बिघा जग्गाको एककिन गरिएको हो रतनगर, राजनैतिक दल स्थानीयवासी पत्रकार नगरपालिकाका कर्मचारी सहितको टोलीले जग्गाको नापी गरी सीमा छुट्याएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले जानकारी दिनुभयो नगरपालिकाभित्र पचास बिघाभन्दा बढी सार्वजनिक जग्गा भूमाफियाहरूले अतिक्रमण गरेर आफ्नो नाममा दर्ता गराएका छन् केही दिनअघि रत्नगर बजारलाई व्यवस्थित गर्न अभियान सुरु गरेको नगरपालिकाले त्यसको लगत्तै सार्वजनिक जग्गा सीमाङ्कनको अभियान सुरु गरेको निमित्त कार्यकारी अधिकृत पोखरेलले बताउनु भयो नगरपालिकाले एक महिनाभित्रमा अतिकर्मित सबै जग्गा सार्वजनिक गर्ने योजना अनुरूप काम अघि बढाइरहेको उहाँको भनाइ छ चितवनमा यसो वर्ष कृषकहरूले धान रोपाइ गर्दा रासायनिक मलको तुलनामा प्राङ्गारिक मलको प्रयोग बढी गरेका छन् धान रोपाइ सकिएर मल राख्ने समयमा चितवनमा प्राङ्गारिक मलको प्रयोग बढेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय चितोवनले जनाएको छ गएको वर्ष दुई मेट्रिक टन प्राङ्गारिक मल बिक्री भएकोमा यस वर्ष दुई मेट्रिक टन बिक्री भएको हो कृषिप्रति किसानको सचेतनाले गर्दा प्राङ्गारिक मलतर्फ कृषकहरूको माग पनि बढिरहेको कम्पनीको भनाइ छ गएको शुक्रबारदेखि चितवनमा युरिया मलको अभाव भएको छ कृषि सामग्री वितरण केन्द्र भरतपुरमा आवश्यक के मात्रामा युरिया मल नरहेकाले समस्या आउन केन्द्रका प्रमुख रविन्द्र गौतमले जानकारी दिनुभयो चितवन जिल्लाका विभिन्न के स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य कर्मीहरूका लागि विषादीको कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या र सही उपचारका बारेमा तिन दिने तालिम हिजोबाट सुरु भएको छ नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि स्वास्थ्य तथा वातावरण परियोजना भरतपुरको आयोजनामा तिन दिनसम्म चल्ने तालिममा जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रका कार्यरत पन्ध्रजना स्वास्थ्य कर्मीहरूको सहभागिता रहेको छ प्रतिष्ठानको आयोजनामा भएको सो तालिममा विषादीको रोकथाम लागेमा उप चार व्यवस्थापन का बारे में जानकारी फिल्ड कोओर्डिनेटर दीपक ग्ञवाली ने जानकारी दूनभ व्यवसायमा नेतृत्व विकास नहुँदा आफूहरू समस्यामा पर्ने गरेको रत्नगरका व्यवसायहरूले गुनासो गरेका छन् रत्नगर उद्योग वाणिज्य सङ्घ र रत्नगर जेसिसले संयुक्त हिजो रत्नगरमा आयोजना गरेको व्यवसाय नेतृत्व विकास सम्बन्धी तालिममा बोल्ने व्यवसायहरूले यस्तो बताएका हुन् साथै व्यवसायको विकास र विस्तारका लागि नेतृत्व विकास आवश्यक रहेको औल्याएका छन् कार्यक्रममा बोल्दै रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर बिसुरवालले सफल व्यवसाय बन्न नेतृत्व विकास आवश्यक राष्ट्र विकासमा व्यवसायको महत्वपूर्ण भूमिका रहने भन्दै अध्यक्ष विशुवालले व्यवसायमा नेतृत्व विकास हुनुपर्ने बताउनु भयो कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण काजु श्रेष्ठले नेतृत्व विकास नहुँदा पहिचान दिन नसकेको बताउनु भयो समाजमा छवि बनाउन नेतृत्व विकास हुनुपर्ने भएकाले व्यवसायमा पनि नेतृत्व गर्ने क्षमता आवश्यक पर्ने बताउनु नेपाल जेसिसका अध्यक्ष तथा व्यवसायका प्रशिक्षक महेश दाहालले प्रशिक्षण भएको तालिममा रत्नगर खैरनी बछली र जोरपानीका पचासजना व्यवसायीको सहभागिता रहेको थियो रत्नगर उद्योग वाणिज्य सङ्घका गोष्ठी तथा सेमिनार समितिका संयोजक निरज श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा रत्नगर जेसिसका अध्यक्ष उमेश गिरीले धन्यवाद मन्तव्य राख्नु भएको थियो तालिमको उद्घाटन सत्र रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो चितवनका नेपाली कङ्ग्रेस निकट सभासदहरूको प्रेस सल्लाहकार बन्न नेपाल प्रेस युनियन चितवनले माग गरेको छ जसका लागि प्रेस युनियन चितवनले सभासदको सल्लाहकारका लागि आफ्ना सदस्यहरूको नाम पनि सिफारिस गरेको छ शा। चितवन शाखाको सोमबार भरतपुरमा बसेको बैठकले सभासदहरूको लागि प्रेस सल्लाहकार नियुक्त गर्न पाँचजना सदस्यको नाम सिफारिस गरेको हो सभासद रामकृष्ण घिमिरेको प्रेस सल्लाहकारमा युनियनका सचिव अनिल ढकाल र सभासद शेषनाथ अधिकारीका लागि सहसचिव प्रस्ताव सुबेदीको नाम सिफारिस गरिएको छ यसै गरी सभासद अञ्जनी श्रेष्ठको प्रेस सल्लाहकारमा सरिता पौडेल सभासद विष्णुमाया परिवारको प्रेस सल्लाहकारमा सृजना आर्याल सभासद सावित्री चौधरीको प्रेस सल्लाहकारमा अनिता आर्यललाई सिफारिस गरेको प्रेस युनियनले जनाएको छ बैठकले नेपाल प्रेस युनिसी दौनको कार्यसमिति सदस्यमा रमेश बस्ताकोटी र अनिता आर्यलाई मनोनित गरेको छ अब बन्ने संविधानमा दलितहरूको हक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा दलित अगुवाहरूले माग गरेका छन् संयुक्त दलित अधिकार मञ्च चितवनले हिजो भरतपुरमा आयोजना गरेको कार्यालय उद्घाटन एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने दलित अगुवाहरूले सो माग गरेका हुन् कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त दलित अधिकार मञ्चका केन्द्रीय सदस्य भुवन सुनारले सद्यौँदेखि पछि पारिएका दलितहरूको हक अधिकारलाई अब संविधानमा अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो नीति निर्माणको तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित नभएसम्म अधिकार सुनिश्चित गर्न कठिनाई हुने उहाँको भनाइ थियो दलित आन्दोलनमा सहयोग पुर्याउने विभिन्न सहजलाई सो कार्यक्रममा सम्मान समेत गरिएको थियो अब पालो अर्पणजना अर्पणजना आवाजमा हाम्रो प्रश्न छ महिला हिंसा तथा दुर्व्यवहारका घटना बढ्नुमा तपाईँ बढी कसलाई दोषी देख्नुहुन्छ ए समाज बे सरकार र से स्वयं व्यक्ति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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन्द मलिपोक र नानगढ परासिबुटोर सडक खण्ड पनि खुल्ला छन्सठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम पैँतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनसो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम एरि सबप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ का लागी जारी गरिये को हो मौसम संबंधी जानकारी संग आज का बिहान सात बजे अर्पण स्थानीय ध्रुवराज नमस्कार यस